सातमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्री रत्नगर दुई मेन रोड काँीचोक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो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 रोग सेवा स्त्री तथा मानसिक तथा नशा रोग सेवासरे तथा साथै सेवा, सेवा बिरामी भन्ना, सर्जरी तथा वरिष्ठ हाट जोड्ने नसा तथा बाथ रोग ट्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झममाउने ढाडको नसा च्याक्किएको खप्टिएको सिल्का हान्ने पोल्ने जोडिने दुख्ने सुन्निने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क रस्पताल प्राली रतनगर दुई मेन रोड टाणी चौक चितून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन काचार को साथ में बैंक यूट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 Thanks. धुमधामका साथ मनाउँदै माओवादी प्रचण्ड चीन प्रस्थान भ्रमण नेपाली स्थायित्व र आर्थिक समृद्धिमा चिनको सहयोग बारे केन्द्रित हुने भनाइ बागमती नदीमा नुहाउने क्रममा रौतडमा बिहान तीन युवाको मृत्यु तेर कल्याणपुरमा भएको सवारी दुर्घटना एकजनाको ज्यान गयो उत्तर कोरियाको परमाणु मुद्दा सम्बन्धी सङ्कटको मिलेर समाधान गर्ने अमेरिका र चीनबीच समझदारी महिलामाथि अभद्र व्यवहार गर्ने भारत उत्तर प्रदेशका एक मन्त्री बर्खास्त र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज कोलकाता र सनराइजर्स तथा राजस्थान र पन्जाब भिड्दै जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सी रेडियो एक सौ चार थप्लो पांच समाचार विस्तारमा आज नयाँ वर्ष दुई हजार सत्तरी सालको पहिलो दिन देश विदेशमा रहेका नेपालीहरूले धुमधामका साथ मनाइरहेका छन् वर्षको सुरुवाती दिन राम्रो भई वर्षभरि नै राम्रो हुने विश्वासका साथ नेपाली आज नेपालीहरू बिहानैदेखि नुहाई धुवाई गरी आफूलाई मनपर्ने परिकार बनाएर खाने तथा मनपर्ने स्थानमा घुम्न जाने गर्दछन् आज बिहानैदेखि स्थानीय स्तरमा मठ मन्दिर तथा पर्यटकीय गन्तव्यमा भिड लागेको छ नयाँ वर्षलाई विगत केही वर्ष दव उपष्ट्रपति परमानन्द मन्त्री परिषदका अध्यक्षी नेपाली कंग्रेसका कौंग्रे, सभापति सुशील कोइरला पूर्व राजा ज्ञानेन्द्र लगायतले शुभकामना व्यक्त गर्नु भएको छ यसै बीच नयाँ वर्ष दुई हजार सत्तरी सालको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पण एक सय तथा अर्पण बच्च तथा ऋण सहकारी संस्थाले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ रेडियो अर्पण तथा सहकारीका अध्यक्ष वेद प्रसाद आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण कार्य पदाधिकारी सेयर सदस्य कर्मचारी विज्ञापनदाता ग्राहकवर्ग शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहने आम नेपालीहरूको सुख शान्ति एवं समृद्धिको कामना गरिएको छ साथै शुभकामना सन्देशमा नयाँ वर्षले सम्पूर्णमा थप जोस जागर पैदा गरोस् अनि देशमा अमन कायम रहोस् भन्दै अध्यक्ष आचार्यले कामना गर्नुभएको छोटो समयमा नै सबै सामु लोकप्रिय रेडियोको रूपमा स्थापित गराउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सल्लाह सुझावको आधारमा थप नयाँ कार्यक्रम ल्याउने तथा समाजप्रति बढी उत्तरदायी बनेर समेत शुभकामना सन्देशमा प्रतिबद्धता जनाउनु भएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड चीन भ्रमणमा आज त्यसतर्फ जानु भएको छ साथ भ्रमणका क्रममा बिहान प्रचण्ड चीन तर्फ प्रस्थान गर्नु भएको चीन ओडो अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस पटकको आफ्नो भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोग बारे केन्द्रित हुने बताउनु भएको छ विगतमा छिमेकी देशले नेपाललाई अर्को देशका विरूद्ध प्रयोग गर्ने प्रविधि रहेको भन्दै प्रचण्डले अब प्रयोग हुने भन्दा पनि नेपालले फाइदा लिने बताउनु भयो आफूले राजनैतिक स्थायित्व गर्ने उहाँको भनाइ छ चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा चिनिया राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा प्रचण्ड चीन जानु भएको हो भ्रमणमा नेपालको जल विद्युत विकासमा चिनको लगानी तथा खेलकुदका लागि चीनका राष्ट्रपति प्रधानमन्त्री लगायत अनौपचारिक भेटवार्ता गरी सात गते प्रचण्ड नेतृत्वको टोली नेपाल फर्कनेछ प्रचण्डले शनिबार नै मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीलाई भेटेर आफ्नो चीन भ्रमणका विषयमा जानकारी गराउनु भएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चुनावी सरकार निर्माण भएको एक महिना बितिसक्दा पनि संविधान सभा निर्वाचनको मिति घोषणा गर्न नसक्नु दुखद भएको बताउनु भएको छ आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल काठमाडौँको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गरी निर्वाचन गराउनुपर्ने उहाँले जोड़ दिनुभयो उहाँले राप्रपा नेपालले पार्टीको सबै तहमा महिलालाई न्यूनतम तेत्तिस सुनिश्चित गर्ने प्रति बद्धा समेत व्यक्त गर्नुभयो राप्रपा नेपालका प्रवक्ता तथा प्रचार विभाग प्रमुख राजा राम श्रेष्ठले महिलालाई अगाडि बढाउनका लागि राज्यले नै सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो नयाँ वर्षमा बागमती नदीमा नुहाउने क्रममा रौतडमा बिहान तिन युवाको ज्यान गएको छ बसन्तपुर झारका किसन झा दीपक झा र हितेश झाको नदीमा डुबेर ज्यान गएको हो नदीमा डुबेर बेहोस भएका उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो तर अस्पतालमा लगेको केही बेरमा नै तिनैजनाको ज्यान गएको थियो चिकित्सकले लापरवाही गरेकाले उनीहरूको ज्यान गएको भन्दै मृतकका आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका छन् भरतपुर नगरपालिक तेरह कल्याणपुर में आज बिहान भारती दुर्घटना में एकजना के मृत्यु बिहान करीब साढ़े छ बजे समय समयमा मंगलपुर नानगढ़ तर्फ आगे ना तीन ख छप्पन्न चार नंबर को बस ले तर्फ आगे एक साइकिल यात्री ठक्कर दि भनपा चार बा बस्ने टेकबहादुर परियार मृत्यु उनको उपचार का मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर दिने बसका चालक र प्रहरीको प्रहरी कुटाइबाट नवलप्रासीमा तीनजना घाइते भएका छन् नारायणी नदीबाट गिटी बालो निकाल्ने क्रममा नर्सै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र बस्नेतले गोटपिट गर्दा नर्सै वडा नम्बर एकका पैतालिस वर्षीय सीताबिन दुईका चौध वर्षीय बालक कलामुद्दिन अन्सारी र पक्ली ह्वा गाविस दिनका तिस वर्षीय हरिगोविन्द कानु घाइते भएका छन् प्रहरले कुट्न थालेपछि ट्याक्टरमा काम गर्न गएका मजदुरहरू भागेकाले कुटिनबाट बसेको नर्सरीका मनोज गुप्ताले बताउनु नदीबाट ट्याक्टरमा बालुवा लोड गरी बाहिरिँदै गर्दा प्रहरले प्रति ट्रली पाँच सय रुपियाँ घुस मागेको र नदीपछि मणासन्न हुने गरी कुटपिट गरेको गुप्ताले बताउनु भयो नर्सरी प्रहरले यसअघि पनि दुईपटक यसरी कुटेको स्थानीय बताएका छन् घोष दिनेलाई बालुवा झिक्न दिने, दिने र नदिनेलाई कुटपिट गर्ने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ तर प्रहरले भने नियम विपरीत नदीबाट बालुवा झिक्नेहरूलाई आफूहरूले रोक्ने गरेको बताएको छ <स्था> शिक्षा विभागले यो वर्ष शैक्षिक सुधार कार्यक्रम सफल बनाई बाल बालिकाको सिकाई सुनिश्चित गर्न सक्रियतापूर्वक काम गर्न सरकारवाला सबैलाई आग्रह गरेको छ गएको वर्ष भौतिक पूर्वाधार पर्याप्त शिक्षक पठन पाठनको स्तर सुधार हुन नसक्दा सबैका लागि शिक्षाको लक्ष्य प्राप्तिमा चुनौती देखिएको भन्दै सुधारका लागि विभागले आग्रह गरेको हो विभागले दुई साललाई सिकाइ सुधार वर्षको रूपमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ सिकाइमा सुधार गएको वर्ष भएका उपलब्धि र हुन बाँकी रहेका पक्षको समीक्षा गरी वैशाख महिनाभित्रमा सुधारको कार्ययोजना ल्याइ कार्यान्वयन जोड दिन शिक्षक अभिभावक र विद्यार्थीबीच छलफल गराउने जस्ता विषयमा ध्यान दिन विभागले आग्रह गरेको छ अबपालो अर्पण आवासको अर्पण जनावासमा हाम्रो प्रश्न छ प्रचण्ड बिना देशै चल्न नसक्ने भन्ने एकीकृत नेकपा कनेता नेता बहादुर महराको दाबीप्रति तपाईँको विचार के छ ए सही विश्लेषण बी दाबी मात्र र सी जनता तान्ने मेसो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 पालो ट्राफिक खबर को ये बेला नारायणगढ़ टोणा बीर्ग सड़क खंड खुला नानगढ़ मुगलिन मुगलिन नौबे काठमंडो मुगलिन दमौली पोखरा नारगढ़ प्रासी बुटोल सड़क खंडलास प्रिंट रत्नगर एक छप्पन पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्बे पांच पचास एकसटी सात सौ तिरचाली विदेश का समाचार अमेरिका उत्तर कोरिया को परमाणु मुद्दा संबंधी संगकट को मिलेर सामधान करने निर्णय कर चीनले परमाणु मुद्दा सबै पार्टीहरूको साझा जिम्मेवारी भएको बताएको छ उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम त्याग्न दुवै देशले समेत प्रयास गर्ने सहमति गरेका छन् अमेरिकी विदेश जोन केरीले चिनिया पक्षसँग गरेको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो विदेश मन्त्री केरीले ताशीघ्र परमाणु मुद्दा कसरी सुल्झाउने भन्ने विषयमा दुवै पक्ष मिलेर निर्णय गर्नुपर्ने बताउनु भएको छ केही दिनभित्रै अमेरिका र दक्षिण कोरिया विरुद्ध परमाणु आक्रमण गर्ने धम्की दिएको उत्तर कोरियाले एक साल को तैयारी उत्तर कोरियाले सम्भवतः पन्ध्र अप्रेलमा मिसाल परीक्षण गर्न सक्ने अधिकारीहरूले बताएका छन् पन्ध्र अप्रेलमा उत्तर कोरियाका संस्थापक किम इल सुङको एक सय एकाउ जन्मदिन मनाइँदैछ चार दिन एसिया भ्रमणमा रहेका किरी आजै जापान जाँदैछन् उता महिलामाथि पटक पटक अभद्र टिप्पणी गरेका कारण आलोचित हुँदै आएका भारतको उत्तर प्रदेशका एकजना मन्त्री बर्खास्त भएका छन् मुख्यमन्त्री अखिल यादवले खादी तथा ग्राम उद्योग मन्त्री गर्नु को। को जिल्ला को को बयान आएका आया मंत्री पांडे शुक्रवार जिला भारतीय अभिनेत्री हेमा हे मालिनी री दीक्षित गाला जस्तला बनाने टिप्पणी मरमत फेशियल को उनले फेसियल गरेपछि महिलाको अनुहारमा समक आए जस्तै सडकमा पनि समक आउने बताएपछि विभिन्न महिला संगठनले उनको नियत खराब रहेको भन्दै विरोध सुरु गरेका थिएमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा अपराह्न सवा चार बजे हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भेन्ड्नेछन् अहिलेसम्म चारमध्ये एकमा पराजित सनराइजर्स छ अङ्कसहित तेस्रो स्थानमा छ आजको खेलमा सनराइजर्स विजय भए मुम्बईलाई पछि शीर्ष स्थानमा जानेछ तर कोलकत्ताले भने अहिलेसम्म एक खेलमा विजय हुँदै दुई अङ्क मात्र जोडेको छ आज राति सभा आठ बजी हुने दोस्रो खेलमा पाँचौँ स्थानको राजस्थान रोयल्स र छैठौँ स्थानको किङ्स इलेभेन पन्जाब बिच प्रतिस्पर्धा हुनेछ आजको खेलमा राजस्थान विजयी भए चौथो स्थानमा पुग्नेछ भने पन्जाब विजयी भए पाँचौ स्थानमा पुग्नेछ यसैबीच गैराती भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पराजित पर गर्दै तेस्रो स्थानमा आइपुग्दा मुम्बई इन्डियन्सले पुर्णे वारियर्सलाई पाख लगाउँदै शीर्ष स्थानमा रहेको छ यहाँ वर्ष दुई हजार सत्तरी सालको पहिलो दिन नेपालीहरूले धुमधामका साथ मनाउँदै माओवादी प्रचण्ड चीन प्रस्थान भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चिनको सहयोग बार केन्द्रित हुने भना बागमती नदीमा नौतमा बिहान तीन युवाको मृत्यु भरतपुर तेह्रमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गयो उत्तर कोरियाको परमाणु मुद्दा सम्बन्धी सङ्कटको मिलेर समाधान गर्ने अमेरिका र चीन बीच समझदारी महिलामाथि अनेक टिप्पणी गर्ने भारत उत्तर प्रदेशका एक मन्त्री बर्खास्त आईपीएल राजस्थान रंजाब भिड़पण सबका सक्रजा